तपाई हाम्रै वनपाखा भन्ज्याङ सोल तारीमा घन्किने सुमभुर लोकभाकाहरूको सङ्गालो कार्यक्रम रोसाइमा भाका सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने फोन गर्नुहोस् हामीलाई सुन्न छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा हामी बजाउँछौ तपाईँको रोजाईको लोक कार्यक्रम रोजाइमा लोक मन्मारे काही व्हाये हेलो डार्लिंग काही बना नत मलाय नाही बना जाये जाये हो कस्तो कस्तो भएको छ हरेक हप्ताको मङ्गलबार र बिहिबार अपरान्ह चार बजेको अर्पण खबरपछि मात्र रोडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम रोजाइमा लोक भाका रोजाइमा लोक भाका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 स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय रोजाइमा लुप भाकाको अर्को एउटा रमाइलो बसाइली राज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षाबाट यति मलाई साथ मिली मिलिराखेको छ राजको अनि तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हप्तामा दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज बिहिबार व्यवसाय हो र आजको व्यवसायमा पनि हामी विशेष गरी तपाईँले रोज्नु भएको तपाईँलाई रोजाइमा रहेको सुमधुर लोकधरी भाका राख्न नै छौँ यदि सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भागा जा मन भने उठाउनुहोला फोन शून्य छपन्न र शून्य छपन्न पाँच डायल गर्नुहोस् अनि तपाईँ आउनुहोस् तपाईँको रोजाइमा रहेको भाका हामी पक्कै पनि तपाईँको लागि राख्ने र यति बेला तपाईँले रोजाइमा लुक भाकाको रेडियो अर्पण एक चार साथमा इन्टरनेट अनलाइन गरेर पनि विश्वको जुन सुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला कोही साथी हुनुहुन्छ आफ्नो रुजाइमा रहेको भाका सुन्नको लागि आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ राधा, राधा, राधा मेरो पानी ठिकै छ धेरै कुरा नगरौँ रोजाइमा लुग भएको तपाईँ कुन भाका सुन्न चाहनुहुन्छ एकजनालाई मात्र सम्झिनुहोस् तर्फत चाहिँ कसलाई सम्झिनुहुन्छ इन्डियामा रहनुहुने मेरो ड्याडीको लागि ल हुन्छ रेडियो सुन्दै गर्नु होला बिदा भएँ है त नमस्ते नमस्कार घ सङ घोषी मायाको मैले हर दिएी धन होइन गो घ सङ घोषिर ल्याको मायाकोी र सही राम रोसिन यो माया गरेर रोसिन यो मायाको मैले खे घर राजी यो मायाको गुण के गरेर तिर निकै नै भाका निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ राधाजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो यदि तपाईँलाई पनि यस्तै भाका सुन्न मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न र शून्य छप्पन्न पाँच बेला कोही साथी नमस्कार हेलो कोही साथी हुनुहुन्छ हजुर नमस्कार अर्को साथी आइसक्नु भएको छ आउनु तर्खरमा हुनुहुन्छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ तपाईँकै रोजामा रहेको सुमधुर लोकधुरी भाकाहरू हामी तपाईँको लागि राख्ने गर्छौँ जुन भाका तपाईँलाई मनपर्छ जुन भाका नेपाली लोकगीत सङ्गीतको बजारमा सुनिन्छन् तिनी भाकाहरू तपाईँको लागि राखेको छ तपाईँलाई नयाँ भाका मनपर्छ नयाँ नयाँ भाकासँग तपाईँ नजिक हुनुहुन्छ भने तपाईँले नयाँ नयाँ लुक भाकाहरू पनि रोज्न सक्नुहुनेछ र तपाईँलाई अलिकति पुराना पुराना लुक भाकाहरू मनपर्छ पुराना लुक भाकासँग तपाईँ नजिक हुनुहुन्छ सुन्दा आनन्द लाग्छ पुराना भाकाहरू भनेदेखि तपाईँले ती भाकाहरू पनि सो रोज्न सक्नुहुनेछ जे होस् हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँको लागि राख्ने नै छौँ र यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार राम्रोसँग बुझ्नु भएको छैन अनि कुन भाका सुना एकजना एकजना मात्र सम्झिन ल हुन्छ रेडियो सुन्दै गर्नु होला है त श्रद्धा भन्दा फैसक्यो लाइसक्यो धर्म कर्म मान्दछु स्वर्ग भन्दा जान्दछु जय गणेश सजय गणेश सजय गणेश माथा हुनै पारती पिता महादेव माइ पार्वती पिता महादेव सधैं मेरो बामा लैजाछ गीत खोज्ने खोज्ने छ जतिले नाच सधैं गाउँ गीत गाउँ बाजाले बजाउँ I still can't do आज मैले एक पटक घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारी ज्यासलबाट ल्याएको नि कम बाठी छ मेरी बुढी आखिर बुढी कसको हजुर <laughs> पनि त्यो हो हामी कहाँ ग्रह दशा राशिका रत्नहरू सुनसादीका गहनाहरू सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छपन्न छ बयानब्बे दुई मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने होइन भाउजू के भयो बाबु त्यही त हो नि ढाडको मर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अस्मैनीसा हो दिशामा रगत देखिनु मगद्वार वा बाँसु पलाउनु डल्लो वा गिर्खा हुनु बाहिर निस्किनु वरिपरि चिर्नु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी माग्ने छाला सम्बन्धी दाँत एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा कोठी डेन्टी दाग र यो रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँ मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे र अन्ठानब्बे शून्य बहत्तर पैसठी शून्य छ्यानब्बे घर छाएको एक वर्ष भएको पानी चुहिएर म त हैरान भइसक्यो भने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 हमी कहाँ ब्लक रिंग कंपाउंड पोल पिल्लर डिजाइन डिजाइन आकर्षक रेलिंग साइज साइज आकर्षक डिजाइन मूर्ति लगायत विविध सीमेंट का सामग्री साथ होम डिवरी को सुविधा होतेग्री टुटपुर भाग में कंपनी आपोर्ने जानकारी कराद विज्ञापन होना गृहस्तर ध्यान दियं शिवशक्ति कंक्रीट समझ संपर्क शिवशक्ति कंक्रीट उद्योग रत्नगर तीन बेलसी हाईवे संगे मोबाइल अंठानब्बे चार सौ पचास होइन हजुर निराश देख्दैछु नि के चिन्ता परेको छ आज भोलि हेर्न बोरी घर बनाउने त भनियो घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने हजुरलाई थाहा छैन र हाम्रै बकुलर भएको अरियालको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिआ हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान नेटव टिसा शिखर फ्लाइओ में धोका, सप्लायर नाम। घर बली और आकर्षक निर्माण सहयोग करने हम संपर्क अर्यल सप्लायर सेंटर रनपाट बकुलर छोक रेडियो अोपराइटर भेषराज अरयल मोबाइल अंठानब्बे चार बावन सत्रह आठ सौ उन्नाइस पुनश्च अर्यल सप्लायर सेंटर पुरानो पचास मीटर पूर्वतर्फ सर जानकारी कराइन सुन्ना छपन्न पांच एकसठी आठ सौ चालीसूम भर आम अबुआ दीदी बही लो हई दाजू हई समझन सही टाणी चु सस्तो फरि चल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 योड़ी छोड़ी नजानु है घर कुरा बुफेना को, को पांच दुगा जोता मन का मना मन का मना फैंसी हजार हाई स्कूल पारी को बाजार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 सय मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोभाइडर रमेश लोहानी चाडपर्व आइसक्यो मेरो लागि साडी छोराछोरीलाई कपडा सपिङ गर्नु छ कहाँ जाने बनी ए अब अंत जान पर्देन दीदी नया व्यवस्था का साथी श्री महालक्ष्मी लेवेशी तथा विदेशी साड़ी कुर्ता सलवार टी शर्ट आउटर बैग कॉस्मेटिक सामग्री तथा बच्चा का खिलाना आइटम सुपथ मूल्य पाइने संपर्क श्री महालक्ष्मी लेडीज एंड किस कलेक्शन सारा बजार एवरे ब्याङ्कको तलपट्टि प्रोपराइटर सञ्जिता गिरी सुमित्रा गिरी मोबाइल अन्ठानब्बे चार चौन्न तेइस चार सय पैतालिस नेपाल कम्युनिटी डेभलपमेन्ट ब्याङ्क कारोबार मुद्दती खातामा तेरह प्रतिशत व्यक्तिगत बचत तथा संस्थागत खाता में वार्षिक एगार प्रतिशत सम्बर सहित सुलभ ब्याज दर में छिटो छर कर्जा को संपर्क डेवलपमेंट बैंक लिमिटेड पाँच एकचालिस आठ सय अठार शाखा कार्यालयहरू चार शून्य शून्य शून्य नौ र चितवन चाँडी फोन नम्बर शून्य छप्पन्न छप्पन्न चौतिस एकचालिस सम्पूर्ण फोटोग्राफरहरूमा विशेष निमन्त्रणा सम्पूर्ण फोटोग्राफिक क्षमता अभिवृद्धि तथा फोटोग्राफिक क्षेत्रको विकासको लागि फोटोग्राफिक विशेष दुई हजार अनुरोध गर्दछौँ गते समय दिनको दस बजेदेखि स्थान रेल सेन्चुरी होटल प्रणाली नारायण गढ संयोजक प्रकाश शिव मोबाइल नम्बर अन्सानब्बे पुनः सुशल फोटोग्राफर बन्नका लागि अति उपयुक्त यस कार्यक्रममा भारत तथा पाकिस्तानबाट पाल्नुहुने वरिष्ठ फोटोग्राफरबाट विशेष जानकारी प्राप्त हुने भएकोले अनिवार्य प्रस्तुतिका लागि अनुरोध गर्दछौ सहभागी भई ज्ञान आर्जन गरौ नत्र पछि पढाउन नि अई सुंद रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ज रो कार्यक्रम रोजाई में लोकभा व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा लुक भाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पन डट कम लगइन गरेर पनि विश्वको जुन चाहिँ कुनाबाट सुनिराख्नु भएको छ रोजाइमा लुक भाकाको बसाइ हो यो र यो बसाइमा रहेर हामी विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेको सुमधुर लुकदोरी भाकाहरू राख्ने गर्छौँ र यति बेला कोही साथी हुनुहुन्छ हजुर नमस्कार सरोजी हजुर के छ तपाईँको खबर सबै ठिक छ दिदी खाजा खानु भयो किसके दिदी सुन्नुहुन्छ एक एकजना मात्र सम्झिनुहोस् ल हुन्छ अहिले भने बिदा हुन्छु नमस्कार ore chamilo meri na priye se jo ne aata tha timi bina zindagi andu चहना मधुरै छ मेरो निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लुकभागाको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँको रोजाइको भाकाहरू पनि हामीले तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यदि तपाईँलाई पनि सुन्न मन लागेको छ यस्तै मिठा मिठा लुक भागाहरू भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार अँ कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ फोन डिस्कनेक्ट भएको छ ठिकै छ तपाईँ प्रयास गर्नुहोस् तपाईँको लागि दुईवटा बाटो खुल्लै छ हामी तपाईँकै रुजाइमा रहेको सुमधुर लोकधरी भाकाहरू राख्ने गर्छौँ जुन भाका तपाईँलाई मनपर्छ जुन भाकासँग तपाईँ नजिक हुनुहुन्छ तिनै सुमधुर लुकधरी भाकाहरू तपाईँको लागि राख्छौँ र नयाँ नयाँ लोकगीत संगीत तपाईँ सुन्न चाहनुहुन्छ नयाँ नयाँ लोकगीत सङ्गीतसँग तपाईँ अलिकति अलिकति नजिक हुनुभएको छ भनेदेखि ती नयाँ नयाँ लुकभाका पनि तपाईँको माझमा राख्छौँ यदि पुराना पुराना लुकभाकाहरू तपाईँलाई मनपर्छ पुराना पुराना गीत सङ्गीतलाई तपाईँ निकै नै माया गर्नुहुन्छ भनेदेखि तपाईँले पुरानो लुकभाका पनि रोज्न सक्नुहुनेछ त्यसको लागि आज कुन भाका रोजमा हुन्छ यहाँले कसलाई सुनाउनुहुन्छ नि विशेष गरी त्यो भएका एकजनालाई मात्र सम्झिनुहोस् हजुर आज तपाईँलाई नै सम्झिन्छु ल धेरै धेरै धन्यवाद छ ज्ञानजी आउँदै गर्नु होला रेडियो सुन्दै गर्नुहोस् है नमस्कार, नमस्कार। सानो भन्दे वहाँ सु नापिन्छ तिमीले बिर्सो भने मेरो जिन्दगीको अस्तित्व भेटिन्छ दुई चार दिनमै गर्ने समाचार छरिन्छ चा समाचार छारिन्छ चा सानो भन्दै उहाँ सुकुन ठाउँमा नापिन्छ so bane मेरो जिन्दगीको अस्तित्व मेटेन् छ दुई चार दिनमै गर्ने निकै रमाइला खालका निकै नै मनोस्पर्शी खालका गीत सङ्गीतहरू तपाईँको माझमा तपाईँको रोजाइमा रहेका गीत सङ्गीत राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यति जेलसम्म तपाईँले रोजाइमा लगभगको यो बसाईलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर विश्वको जुनसुकै कुनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रातिन जेलसम्म फोन गर्नुहुने तपाईँलाई धन्यवाद छ प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो राजले राजलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र रजाइमा लगभगको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार तारा हो दौ तारा सोटो आज जीवन को सारा तिमिलोने मेरे जिंदगी को अस्तित्व भेट दु चार दिन में दौन तारा हो दौन तारा जीवन को सारा तिमी मेरो जिंदा जी को आस्तित्व भेट दु चार दिन मैग मेरो जी को आस्तित्व भेट चार का तै हरकई चीर परिचित अस्पताल ओम साइरम अस्पताल का विशेषज्ञ सेवा से हु प्रत्येक शनिवार बिहान नौ बजे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर लोक बहादुर सेड़ाई प्रत्येक शनिवार दिवसों